भन्छु हान्दिनो त मेरो किना भन्छ हान्दिन त मेरो किना भन्छ तान्दिन त मेरो किदिएकै छु तिम्रो लागि सबै खुला गरिदिएकै छु तिम्रो लागि ताना भन्छु तान्दिन त मेरो कि गल्ती ताना भन्छु तान्दिनो त मेरो कि गल्ती राज विक्रम बुद्धा मगरको यो मिठो मुक्त सँगै सृजनाका आवाज कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण समस्त बुबाआमा दाजुभाइ तथा दिदीबहिनी र साहित्यलाई माया गरेर आफ्ना लेख रचनाहरू यस सृजनाका आवाज कार्यक्रमसम्म पुर्याउनु हुने सम्पूर्ण साहित्य प्रेर मित्रजनहरूप्रति प्राधिकमा नन्दराम खड्का सोनम सँगै सञ्चालक के पौडेल र म कृष्ण सरतुङको एकैसाथ नमस्कार तकाउँदै हामी कार्यक्रमभित्र प्रवेश गरिसकेका छौँ तपाईँहरूलाई अवगत नै छ हरेक शुक्रबार आठ बजीदेखि नौ बजीसम्म सृजना कावाज कार्यक्रम सुन्दै आइरहनु भएको छ तपाईँका लेख रचनाहरूलाई हामी वाचन गर्दै आइरहेका छौँ र तपाईँहरू करिब एक घन्टा सुन्दै आइरहनु भएको छ र आज पनि त्यस्तै त्यही समय र त्यही हप्तालाई मध्यनजर गर्दै तपाईँहरूमाझ हामी कार्यक्रमभित्र प्रवेश गरिसकेका छौँ र तपाईँहरूका धेरैभन्दा धेरै लेख रचनाहरू हाम्रो हातमा परिसकेका छन् र ती लेख रचनाहरूलाई हामी क्रमशः उठाउनेछौँ तपाईँका लेख रचनाहरू यस सृजना कागज कार्यक्रमसम्म आउनुको लागि हाम्रो इमेल भन्न चाहे साहित्य डट सङ्गीत एट तपाईँहरूले पठाउन सक्नुहुन्छ भने फेसबुकको सारा लिएर पनि तपाईँहरूले पठाउन सक्नुहुन्छ के बी पौडेल सर्च गर्नुहोला र उहाँको इनबक्स मेसेन्जरमा पनि तपाईँहरूले पठाउन सक्नुहुन्छ तपाईँका लेख रचनाहरू भने कृष्ण बि सर्टिङ मगरमा पनि तपाईँहरूले पठाउन सक्नुहुन्छ यी भए तपाईँहरूका लेख रचना आउने हाम्रा इमेलहरू र तपाईँहरू यो समयमा के गर्दै हुनुहुन्छ अब सर्च परिसकेको रात ढल्किँदै गइरहेको छ अब तपाईँहरू खानपिन तिर व्यस्त हुनुहुन्छ होला कोही खाना खाइसकेर भाँडाकुँडा माझ्ने तर्फतिर हुनुहुन्छ कोही सुत्ने तर्फरतिर हुनुहुन्छ भने कोही यस सृजनाको आवाज कार्यक्रम सुन्नको लागि नेटको समस्याले सताइरहेको हुँदा तपाईँहरूले अझै पनि भरुमलाई ठुलो बनाएर सुनिरहनु भएको छ होला मेरो लेख रचनाहरू पक्कै पनि बाँच्नुहुन्छ भनेर प्रतिक्षमा पनि बसिरहनु भएको छ होला अब तपाईँहरूलाई हामी धेरै नकुराइकन कार्यक्रमको डोलो उघारिहाल्छौँ यो मिठो साङ्गीतिक आवाज सुनाऊ त्यस पछाडि तपाईँहरूका लेख रचनाहरूलाई हामी क्रमशः उठाउनेछौँ स्विकार्नुहोस् यो मिठो साङ्गीतिक आवाज <silles> मलम भैं मन को घो पढ़ने मलम भैदी पैला जस्ते फेरी हस्ने थी मैं जस्ते फेरी हस्ने थी आप्य कलम जै फुट्य फेरी जोड़ना ना सक जस्त फुट फे थी, थी मूनी जुनी जुनी तिम्री बनी बचने थी मैं जस्त धन्यवाद कृष्ण सर साह्रै मिठो मुक्तकसँगै आजको कार्यक्रम सृजनाको आवाजको ढोका खोलिसक्नु भएको छ साथै तपाईँहरूले यो मिठो साङ्गीतिक आवाज पनि सुनिसक्नु भएको छ श्रोताहरू यसै गरी तपाईँहरूकै लेख रचनाहरू उठाउने जबरको गर्दैछौँ हामी र मेरो हातमा परेको छ ओम विक्रम गाउँले धनकुटाबाट पठाउनु भएको एउटा गजल मेरो सानो मुलुक खान नखोज मेरो सानो मुलुक खान नखोज सद्भाव तोडेर अघि जान नखोज सद्भाव तोडेर अघि जान नखोज छेत्री बाहुन भनेर भाषण हाँड्दै छेत्री बाहुन भनेर बासन हान्दै मुठ फेडतिर देश लान नखोज मेरो सानो मुलुक खान नखोज जो जो जे जे भए पनि हामी नेपाली जो जो जे जे भए पनि हामी नेपाली छुट्टै अर्कै जातीय गान नखोज मेरो सानो मुलुक खान नखोज लडेर आफू आफू नरहला नेपाल लडेर आफू आफू नै नरहला नेपाल बिना पराल गुन्द्री बन्ने तान नखोज मेरो सानो मुलुक खान नखोज ठुला ठुला स्वरले तात्तिएर फुक्दैमा ठुला ठुला स्वरले तात्तिएर फुक्दैमा मिठा छोडी गुर्खा पान खान नखोज मेरो सानो मुलुक खान नखोज छुट्याउन सक्दैन संविधानले तर छुट्याउन सक्दैन संविधानले तर आफ्नै मात्र एक थान नखोज मेरो सानो मुलुक खान नखोज सद्भाव तोडेर जान अगी नखोज मेरो सानो मुलुक खान नखोज धन्यवाद अत्यन्तै मिठो र समय सान्दर्भिक गजल लेखेर पठाउनु भएछ ओम विक्रम गाउँलेजीले वास्तवमा हाम्रो देशमा अहिले यस्तै समस्या भइराखेको छ कहीँ जात कही कहीँ भाषा भाषी कहीँ कही त के भन्दै विभिन्न राजनीतिक दलहरूले देशमा अत्यन्तै ठुलो दे समस्या ल्याइराखेका छन् यही कारणले जनता बड्किरहेका छन् र देश अत्यन्तै दे सङ्कटको स्थितिमा भइरहेको छ यही कुराहरूलाई सर्लक्क टिपेर आफ्नो गजलको माध्यमबाट लेखेर पठाउनु भएछ तपाईँलाई धेरै धेरै धन्यवाद र यस्तै गरी तपाईँले आफ्ना लेख रचनाहरू आउँदा आउँदा कार्यक्रममा पनि पठाउनुहोला भन्दै हामी फेरि अर्को लेख रचना उठाइहाल्छौँ र लेख उठाउँदै हुनुहुन्छ कस्तो सर धन्यवाद के भि सर साह्रै मिठो गजल वाचन गर्नुभयो उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहे र यसै फेरि मेरो हातमा अर्को लेख परिसकेको छ उहाँको लेखलाई पनि म उठाइहालेँ उहाँको नाम रहेको छ कमल लिम्बू पृथ्वीनगर चार देखि पठनु भएको रहेछ कतार आएको छु लुमा र स्याम्फू पिउँछु घरमा श्रीमती छन् बालबच्चाहरू छन् म यहाँ स्याम्फू पिउँछु मलाई दुःख लाग्छ देशमा नेताहरू आफ्नो देशको समितिहरूले आफ्नो महलहरू बनाउँछन् मलाई दुःख लाग्छ पार्टीहरूले देशका जनता मार्छन् जात जातीयलाई झगडा लगाएर आफ्नै दाजुभाइलाई मार्छन् मलाई दुःख लाग्छ भनेर एकदम छोटो आफ्नो भावना व्यक्त गर्नुभएको रहेछ दुःख लाग्छ शीर्षकमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहे कमल लिम्बु जिउलाई आगामी दिनहरूमा पनि तपाईँहरूले यस्ता यस्ता लेख रचनाहरू पठाउनु नभुल्नुहोला पनि भन्न चाहन्छु र विदेश को कथा रि आप घर परिवार को समस्या शब्द में व्यक्त करू फेर भी धन्यवाद व्यक्त फेरी फिर इस अर्क लेख उठा के पी सवाद सर साठो भावना लिखे पठक खुशी लगे मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद दिन चाहे यसै गरी तपाईँहरू केही लेखहरू अत्यन्तै धेरै आइराखेका छन् कार्यक्रम सृजनाको आवाजमा तपाईँहरूले असाध्यै मन पराउनु भएको छ तपाईँहरूका सल्लाह सुझाव पनि उत्तिकै मात्रामा आएका छन् यसै कारणले गर्दाखेरि नै पहिलाको आधा घन्टाको कार्यक्रम पैँतालिस मिनट हुँदै एक घन्टासम्मको यात्रा तय भएको छ र तपाईँहरूले अहिले आठ बजीदेखि नौ बजीसम्म बेलुकी सुन्दै हुनुहुन्छ र तपाईँहरूकै अथा माया स्नेहले नै अगाडि बढिराखेका छौँ र यो पाइराखेको भन्ने हाम्रो शुभकामना छ र फेरि तपाईँहरूकै लेख रचनाहरू उठाउने क्रम जारी छ एउटा अर्को पत्र मैले उठाइहाले कविता पठाउनु भएको छ एउटा मान्छे शीर्षकको बिवस एसबी हेटौडा हाल बनेवाट पठाउनु भएको कविता छ कविता यस्तो छ काल रातमा समुद्रका छालहरू रहदा एउटा तस्विरले मलाई मलिन आवाजमा एकहोरो बोलाइरहन्छहरो गुनगुन्डाइरहन्छ मेरो मस्तिष्कभित्र औसीको रातमा मेरा बस्तीहरूमा आगोको झिल्काले त्रसिद्ध बनाइदिन्छ उसको रूप रङ्ग कुरूपतामा परिवर्तन भइसक्यो घाटीमा पासो कसिएपछि शरीर खरानी भइसक्यो काटको परखाल चढेपछि तै पनि मलाई घरि घरि सताइरहन्छ क्षण क्षणमा होस बेहोश बनाइदिन्छ हो मलाई अभिशाप बनेको छ एउटा मान्छे असाध्य मार्मिक जुन आफ्नो मनभित्र रहेका पीडाहरूलाई शब्दको माध्यमबाट गुनगुनाउनु भएको थियो विवर्शीले सुन्दाखेरि छोटो तर धेरै गहन विश्लेषण रहेको कविता थियो तपाईँलाई फेरी पनि धेरै धेरै धन्यवाद यसै गरी तपाईँहरू केही धेरैभन्दा धेरै पत्रहरू रहेका छन् र रहे यी उठाउने क्रममा फेरी अर्को पत्र उठाउँदै हुनुहुन्छ केसी सरले हजुर केपी सर, के सर। फेरि यसै गरी फेर मेरो हातमा अर्को लेख परेको छ रोशन गौली नवल नवलपरासी र जहरबाट पठाउनु भएको रहेछ हाल साउदी अरबमा हुनुहुने रहेछ उहाँ उहाँको हाइकु र तन्का दुइटा पठाउनु भएको ती दुवैलाई म वाचन गर्छु है त के सर मिठो छ है त उहाँको सुनिहालौ सुनेको छु नि तिम्रो जवानी बारे भइसकेको बेला हेर्नुहोस् है सुनेको छु तिम्रो जौवानी बारे भइसकेको बेला अरबे आयो गाउँ घरमा भन्छ पैसा लिएर अरबे आयो गाउँ घरमा भन्छ पैसा लिएर यो रह्यो हाइकु साह्रै मिठो रहेछ रतनका पनि भन्न चाहे साँगो तरेर चौतारी आयो साँगुर तरेर चौतारी आयो शीतल छाया सुईको हावा सँगै सपना कल्पनामा भाषण गर्छ जनतालाई झार्न देशको निम्ति भाषण गर्छ जनतालाई झार्न देशको निम्ति बिन्ती बिसाउँछ रे नयाँ नेपाल सार्न बिन्ती बिसाउँछ नयाँ नेपाल सार्न साह्रै मिठो र साह्रै भावु र साह्रै मिठास छ उहाँको हाइकु र तन्कामा धेरै धेरै धन्यवाद व्यक्त गर्दै फेरि आगामी दिनहरूमा यस्तै तपाईँहरूका लेख रचनाहरू आउन नछुटोस् भन्न चाहन्छौ र केपी सर अब लेखहरू हामी धेरै नै छन् र तिन चार त लेखहरू पनि हामी उठाइसकियो र अब फेरि साङ्गीतिक आवाजको पालो पनि हामीले दिनुपर्ने हुन्छ अब साङ्गीतिक आवाज पनि सुन्ने कि हुन्छ सर अब एउटा हामीले साङ्गीतिक आवाज तपाईँहरू समक्ष राख्नेछौँ फेरि त्यस पछाडि हामी अरू तपाईँहरूकै लेख रचनाहरू उठाइहाल्नेछौँ स्विकार्नुहोस् एउटा साङ्गीतिक आवाज हो कसि साक्ष भन्ना लाई मनुष्य नहीं होना धन्यवाद कृष्ण सर यो मिठो साङ्गीतिक आवाज सँगसँगै फेरि तपाईँहरूकै hmm. लेख रचनाहरू उठाउने क्रम जारी छ र एउटा हिम पौडेल धनकुटा हाल कतारबाट पठाउनु भएको एउटा गजल मेरो हातमा परेको छ चोट दिनेलाई हसा दिन्छु म चोट दिनेलाई हसा म पीडा दिनेलाई बधाई म पीडा दिनेलाई बधाई म मेरो आँसु झर्दा रमाउने तिमी मेरो आँसु झर्दा रमाउने तिमी तिमी खुसी हुँदा रमाइदिन्छु म चोट दिनेलाई असाई दिन्छु म दुःखमा महुँदा नाचिरहने तिमी दुःखमा महुदा नाचिरहने तिमी दुःख मेरै भाग लगाइदिन्छु म चोट दिनेलाई हसा दिन्छु म फुलै फुल फुलको बाटो रोज्दा हुन्छ तिमी फुलै फुलको बाटो रोज्दा हुन्छ तिमी अगी लागि काँडा हटाइदिन्छु म चोट दिनेलाई हसा दिन्छु म पीडा दिनेलाई बधाई दिन्छु म चोट दिनेलाई हँसाइदिन्छु म भनेर भन्दै हुनु त हे पौडेलले गजल एउटा वास्तवमा विश्वको कुनै पनि कुनामा छरिएर रहे तापनि आफ्नो भाषा संस्कार संस्कृति को समृद्धिको लागि र यसलाई जगेर्ना गर्नको लागि तपाईँ हाम्रो अत्यन्तै महत्वपूर्ण भूमिका रहन्छ त्यसैले हाम्रा जति पनि गीत गजल संगीत, गीत सङ्गीतदेखि साहित्य सम्पूर्ण कुराहरूलाई यसलाई चाहिँ हामीले अँगाल्दै अगाडि बढाउनै पर्छ यसको विकास गर्नैपर्छ त्यसैले उहाँहरू जस्तै तपाईँ सम्पूर्ण जति पनि यो कार्यक्रम सुनेर बस्नुभएको श्रोताहरू हुनुहुन्छ चाहे अनलाइनको माध्यमबाट होस् चाहे जुनसुकै माध्यमबाट तपाईँहरूले शूर्यता पनि तपाईँहरूले आफ्नो लेख रचनाहरू पनि पठाइदिनुहोला र तपाईँ हाम्रो उत्तिकै जिम्मेवारी छ त्यसैले गर्दै त्यसो भन्दै फेरि कार्यक्रममा अर्को लेख उठाइहाल्नुहुन्छ केसी सरले हजुर धन्यवाद केपी सर अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ सृजनाको का आवाज कार्यक्रममा रहेर तपाईँहरूका आफ्ना लेख रचनाहरू सञ्चालक केवी पौडेल र म कृष्ण सरतिङ्गीले तपाईँहरूका लेख रचनालाई ले हामी वाचन गरिरहेका छौँ भन्दै अब फेरि म अर्को लेख रचना उठाइहाल्छु तपाईँहरू केही छ मेरो हातमा गजल रहेको छ आज गजलको अलिक लहरो चाहिँ धेरै छ होइन सर एकदमै सर साह्रै खुसी पनि लागिरहेको छ सर र धेरैभन्दा धेरै लेख रचनाहरू आइरहेको छ सृजना कार्यक्रमलाई साह्रै माया गर्नुभएको छ एकदमै अब म उठाइहाल्छु उहाँको नाम रहेको छ रञ्जना गुरुङ हाल इजरायलदेखि पठाउनु भएको छ सक्छौ भने देशको माया भरिएको मन देऊ मलाई सक्छौ भने देशको माया भरिएको मन दिउ मलाई नसा नसामा स्वाभिमान भगिएको टन दिउ मलाई आजको को हिंसात्मक डोंद रोट को अंत्यी गरी को हिंसात्मक डोन्द रोट को अंत्य गरी अलौकिक प्रेम पूर्ण शांतिमय सला सौ भाई देश को मैया भर मन देव मै परिश्रमी रौरखी भाग्य कोर्णा अग्रसर परिश्रमी पौरखी को भाग्यपूर्ण अग्रसर देश को समेत प्रेमी जन दे मै सक दे मलाई समस्या लियाने स्वार्थी विवेक होना समस्या रिकने स्वाथी विवेक होना सुपरिवर्तन लिया दे मै सक्ष देश को मैया भरी मन देश सक्छौ भने देशको माया गरिएको मन दियो मलाई नसा नसामा स्वाभिमान बगिएको टन दियो मलाई नसा नसामा स्वाभिमान बगिएको टन दियो मलाई भनेर भन्दै हुनुहुन्छ सञ्जना गुरुङजीले साह्रै मिठो देशमा अहिले यो अवस्था र देशको नेपाली जनताहरूले भगिरहेका पीडाहरूलाई एउटा मा। गजल मार्फट मार्फ को चाहे मिठो छक्त करना चाहे भे फेरी आगामी दिन तक लेख रचना आशा करने फेरी अर्क लेख उठा के इसी गरी मेरे हाथ में अर्क पत्र पड़े दिपक पाठक ठेगाना खुलेको छैन उहाँले एउटा सुन्दर स्कुल बनाऊ पवित्रताको प्रतीक त्यो फुल बनाऊ हे दैव किन बनायो जन्म अनि मृत्यु हे दैव किन बनायो जन्म अनि मृत्यु अमर र सबै बरु क्याप्सुल बनाऊ सक्छौ एउटा सुन्दर स्कूल बनाऊ जाति बन पृथ्वी स्वर्ग जोड़नेक्शो एर स्कूल बनाओ सक्सो एर स्कूल बनाऊ पवित्रता को प्रतीक ये फूल बनाऊ मरेर मान्छेहरू स्वर्ग जान्छ भन्छन् त्यो पृथ्वी र स्वर्ग जोड्ने फुल बनाऊ भनेर एउटा भावना कोरेर पठाउनु भएको थियो दिपक पाटकजीले वास्तवमा अहिले वा जात जाति धर्म संस्कार संस्कृतिलाई विभिन्न माध्यम बनाएर राजनीति कर्मीहरूले देशमा अत्यन्तै गम्भीर संकट ल्याइसकेका छन् यसले हाम्रो देशलाई अत्यन्तै गम्भीर अवस्थामा पुर्याइसकेको छ र यसैको विरुद्धमा उहाँले चाहिँ यसो नगर बरु एउटा चाहिँ सामाजिक सद्भावको लागि सामाजिक सद्भाव कायम गर्नको लागि सुन्दर स्कुल बनाऊ पवित्रताको त्यो फुल बनाऊ प्रतीकको त्यो फूल बनाऊ भन्दै उहाँले चाहिँ सन्देश छोड्नु भएको छ खुसी लाग्यो तपाईँको लेख अत्यन्तै राम्रो छ र रा फेरि पनि यस्तै लेख रचनाहरू हाम्रो कार्यक्रम सृजनाको आवाजमा पठाइदिनु होला र यसो भन्दै फेरि तपाईँहरूलाई एउटा साङ्गीतिक आव छौँ फेरि त्यसपछि तपाईँकै लेखरचनाहरू उठाइहाल्नुहुन्छ केश सरले कसको हमीर मीठो सांगीतिक आवाज सुनीसक्य कार्यक्रम में हमीर गीत संगीत जोड़ने गदि गीत संगीत ने भी हमला जितने गद्दा आप भावना रीधा व्यक्त करने साहित्य रीत संगीत ने अत्यंत भावुक बना री मिठो सांगीतिक आवाज सुनीसक्य अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ सृजनक आवाज कार्यक्रम हरेक हप्ता शुक्रबार आठ बजीदेखि नौ बजीसम्म तपाईँहरूले यो कार्यक्रम सुन्न सक्नुहुन्छ तपाईँहरूका लेख रचनाहरू हामीहरू वाचन गरिराखेका छौँ र यसै गरेर फेरि मेरो हातमा अर्को लेख पैसा छ उहाँको नाम रहेको छ श्री विक्रम याखा मोरङदेखि पठाउनु भएको रहेछ हाल साउदी अरबमा हुनुहुँदो रहेछ उहाँको गजल रहेको छ उहाँको गजललाई म यसरी अगाडि बढाउन चाहे आज त्यसै हाँस्ने मन पनि हराएर जान्छ आज त्यसै हाँस्ने मन पनि हराएर जान्छ विश्वास घाती मान्छेसँग डराएर जान्छ नछोडौ त भन्दै थिएँ छापा चिनो निशानी नछोडौ त भन्दै थिएँ छापा चिनो निशानी उनी सामु फेरि आउँदा मन पराएर जान्छ आज त्यसै हाँस्ने मन पनि हराएर जान्छ मुख खोली भन्छु शब्दहरू कराएर जान्छ मुख खोली भन्छु शब्दहरू कराएर जान्छ अन्यासै भित्री वाक्यहरू सराएर जान्छ आज त्यसै हाँस्ने मन पनि हराएर जान्छ मिठो गीत पृथ्वीले पनि हिपअप भरेपछि मिठो गीत पृथ्तिले पनि हिपप हरेपछि गाउँ सहर बेसी सबै फराएर जान्छ आज त्यसै हाँस्ने मन पनि हराएर जान्छ डे हुनुहुन्थ्यो याखा मोरबाट उहाँको गजलले साह्रै मिठो शब्द जो आफूले मन पराएका मान्छेसँग आफूले भन्न चाहेका कुराहरू पक्का मुखमा नआउँदा अलिक नरमाइलो र नमाजा पनि हुन्छ भन्न खोज्ने एउटा आँट आउँछ तर भन्ने क्षमतै आउँदैन भन्ने एउटा गुनासो गर्दै हुनुहुन्थ्यो यस गजलप्रति र यसै गरी फेरि अर्को लेख उठाउनुहुन्छ केपी पौडेल सरले धन्यवाद कृष्ण सर साह्रै मिठो लेख सूर्यविक्रम व्याख्या सरले पठाउनु भएको रहेछ उहाँलाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट पनि यसै गरी तपाईँहरूका धेरैभन्दा धेरै लेख रचनाहरू हाम्रो हातमा छन् अर्को पत्र म उठाइहाल्छु मेरो हातमा नाम नखुलेको छ हेर्नुहोस् है कोसेली भनेर मात्रै उहाँले मा लेख्नु भएको छ झापाबाट पठाउनु भएको तर नाम चाहिँ खुलाउनु भएको छैन कृपया तपाईँहरूले आफ्ना लेख रचनाहरू पठाउँदाखेरि आफ्नो नाम र ठेगाना चाहिँ स्पष्ट पुऱ्याइदिनुभयो भने हामीलाई असाध्यै सजिलो हुनेछ वाचन गर्नको लागि उहाँले पठाउनु भएको एउटा कविता छ कवितालाई मैले उठान गरिहाले झापा जिल्ला दमक बजार झनै रमाइलो झापा जिल्ला दमक बजार झनै रमाइलो झापा माथि इलाम बजार झनै रमाइलो इलामको चिया बगान सँगसँगै घुमाउला इलामको चिया बगान सँगसँगै घुमाउला देवी देवता भाकल गरी माया साटौला इलामको चिया राम्रो हेर फिक्कल बजार इलामको चिया राम्रो हेर फिक्कल बजार चिया बगान घुम्दा घुम्दै लौ लाग्यो नजर इलामको चिया राम्रो हेर फिक्कल बजार सपनीमा देखे उनलाई विपनीमा थिएनन् सपनीमा देखे उनलाई विपनीमा थिएनन् माया भनी बोलाए तर माया त होइनन् झापा जिल्ला दमक बजार झनै रमाइलो झापा बाथि इलाम बजार झनै रमाइलो भनेर उहाँले कविताको माध्यमबाट हाम्रा हाम्रो देश नेपालभित्र रहेका विभिन्न जिल्लाहरू कतै चिया बगान कतै विभिन्न प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो देश नेपाल उहाँले इलाम झापा विशेषलाई कविताको माध्यमबाट देखाउनु भएको छ यसै गरी तपाईँहरूका लेख रचनाहरू धेरैभन्दा धेरै छन् अर्को लेख फेरि उठाइहाल्नुहुन्छ केसी सरले हजुर धन्यवाद केपी सर साह्रै मिठो लेख पढ्नुभयो वाचन गर्नुभयो तर लेख त वाचन गर्नुभयो र खल्लो पनि लाग्यो लेख त साह्रै मिठो थियो तर उहाँहरूले आफ्नो नाम र ठेगाना स्पष्ट रूपले खुलाउनु भएको रहेनछ प्लिज तपाईँहरूले आगामी दिनहरूमा तपाईँका आफ्ना लेख रचनाहरू पठाउँदा तपाईँका नाम एड्रेस सहित पहिलिनुहोला आग्रह गर्न चाहन्छौँ यस फेरि मेरो हातमा अर्को लेख परिसकेको छ उहाँको लेखलाई म उठाइहाल्छु उहाँको कविता रहेको छ मन्जु आचार्य भनेर भन्नुहुन्छ उहाँको कवितालाई म यसरी अगाडि बढाउन चाहे चञ्चल यौवनका लहरहरूसँग मानेस पस्यो ठुली र चमेली काम र दामको लोभमा बुम्बईको कोठीमा पुगे कालेर उत्यारे मुंगलान पसे यौवनको उमेरले बधेको जोस र जाँगरसँगै मुङलान भासिनेको क्रम बढ बुम्मैको कोठी र अरबका देशमा बेचिने रहेका छन् नारी अस्मिताहरू आखिर यसको दोषी गाउँको मट्याङ्रे सहर पसेर मोहन भएछ गाजा र चरेससँग मिटेरे गाँसेछ बिचरा उसैकै मित्रहरूले उसलाई मारे छादे लाहुरेलाई भनेर बिहे गरेर दिए कि गौथली चार वर्षपछि बुम्मैको कोठीबाट फर्केर आई को आखिर यसको दोष कोी राखेर जम्मा गरेको दुई लाख दिएर बिचरा घरको न घाटको छ ती लाला बाला कुपोषरले ग्रिष्ट छन् छा। जुनेलीलाई सुत्केरी बेथाले सारो पार्दा धामी बाजेले बोक्सी लायो भनेर तातो पानीले डान्दा डान्दै मरि आखिर यसको दोषी को, को समाज अन्धविश्वास पुरात्नवादी सोचाइ भनेर भन्दै हुनुहुन्छ अन्जु आचार्य प्रदेशको एउटा लो र बुम्बईको कोठीमा धेरै नारीहरू बेचिएका छन् प्रदेशको खाडीमा धेरै नेपाली जनताहरू दिदी भाइ दाजुभाइ दिदीबहिनीहरू तपिरहेका छन् यस्तै यस्तै पीडाहरू घरको धेरै पीडाहरूले सताएका र आफ्नो घर जग्गालाई बन्डेकी राखेर परदेश कमाएर के भविष्यमा केही गर्छु भन्ने एउटा ठुलो सपना बोकेर हिँडेका ती व्यक्तिहरूको पनि एजेन्टले सताउँछ दुःख दिन्छ र उसको पैसाहरू सबै दामा डोल पारिदिन्छ त्यो जस्तो पिधा अरु किन हुन्छ र भन्ने एउटा यस शब्दमा लेख्नुभएको थियो कवितामा साह्रै मिठो रहेछ अन्जु आचार्य फेरि आगामी दिनहरूमा तपाईँहरूका लेख रचनाहरू आउने नै छन् भन्ने आशा गर्दछौँ भन्दै फेरि यसै गरेर फेरि अर्को हामीहरूले साहित्यको आवाज जोडिहालौँ के विश्व त्यस पछाडि धेरैभन्दा चान धेरै छन् लेख रचनाहरू हामी वाचन गर्ने नै एकदमै सर अब एउटा तपाईँहरूलाई हामी फेरि साङ्गीतिक आवाज जोड्छौँ त्यसपछि फेरि तपाईँहरूकै लेख रचनाहरू उठाइहाल्छौँ छुयो चुनी दे गेरा कपि छु अच्छा नहीं सरी वो एक पल् मिलन पानी जिंदगी भरीब खिल बनेरा खिल काटी काटि छु जुनी दिन गनेरा काटी रु जुनी दिन गनेरा काटी का छु निरा काति र छु यो जुनी दिन गनिरा काति र छु जुनी दिनगनिरा काति र छु जुनी दिन गनिरा धन्यवाद कृष्ण सर मिठो लेख पठाउनु भएको रहेछ उहाँलाई पनि धेरै धेरै धन्यवाद साथसाथै तपाईँहरूले यो मिठो साङ्गीतिक आवाज पनि सुन्नुभयो यसै गरी तपाईँहरूको लेख रचनाहरू हाम्रो हातमा धेरैभन्दा धेरै छन् तर समयले नेटवर्क काट्नै लागिसक्यो भनेर प्राविधिक मित्रहरूले हामीलाई इसारा गर्न खोज्दै हुनुहुन्छ तपाईँहरूका लेख रचनाहरू हामी सकेसम्म धेरैभन्दा धेरै समावेश गर्ने लक्ष्य लिएका छौँ र तपाईँहरूको लेख रचनाहरूमा फेरि अर्को मेरो हातमा परेको पत्र भावुक दुर्गा दादी हाल साउदीबाट पठाउनु भएको एउटा गजल वाचन गर्दैछु सँगै हुँदा खुसी थियौ टाढा भयो रुँदै थिै हुँदा खुसी थियौ टाढा भयो रुदै थियौ कि अतीतहरू बल्झिएर बेहोसिपो हुँदैछ कि सँगै हुँदा खुसी थियो टाड़ा भयो रुदैछौ किउने बाध्यता हो बुझेर नै किनार भई जिउने बाध्यता हो बुझेर नै मोती झै आँसु परि रितो छुँदैछ कि सँगै हुँदा खुसी थियो टाढा भइदेऊ रुँदैछौ कि खबर त पाएकै थिए हाँसी खुसी थियो अरे खबर त पाएकै थिए हाँसी खुसी थियो अरे भित्र भित्रै लुकी छिपी बेरै खुटो छुँदै छेउरे सँगै हुँदा खुसी थियो टाडा भयो रुदै छेउकी तिम्रै खुशी चाहन्छु म सधैँ हाँसी जिउनु तर तिम्रै खुसी चाहन्छु म सधैँ हाँसी जिउनु तर पिर लाग्छ दुख कष्ट भोगाईमा जिउँदै छेउ कि सँगै हुँदा खुसी थियो टाडा, भयो रुँदैछौ कि अतीतहरू बचिएर बेहोसी पे कि तिम्रै खुसी चाहन्छु म सधैँ हाँसी जिउनु तर पीरलाई लाग्छ दुःख कष्ट भोगाइमा जिउँदैछौ कि भनेर फावुक दुर्गा मलेसियाबाट पठाउनु भएको गजल मार्फत आफ्नो प्रेमीलाई घरमा के गर्दै थियो कस्तो अवस्थामा छेउ मेरै फोटो छोएर रुधै पो कि भनेर आफ्ना मनभित्र पीडाहरूलाई पुग्दै हुनुहुन्थ्यो हु तपाईँलाई धेरै धेरै धन्यवाद भावुकजी र यसै गरी हाम्रो कार्यक्रमलाई अन्त्य अन्त्यतिर हुन खोज्दैछ है भनेर जानकारी दिँदै हुनुहुन्छ कार्यक्रममा आज प्राविधिकमा रहनु भएको सोनामकोट र नदराम फड्काले के गर्ने तपाईँहरूलाई हामी धेरै लेख रचना सुनाउने रहर थियो नै होइन कृषि सर हजुर एकदमै हो सर त्यस अब एउटा लेख चाहिँ हामी जोड दिइहालौँ किनकि उहाँ पनि पटिक्षमा बसिरहनुभयो होला मेरो आउँछ कि आउँछ भन्नुभयो होला यो हामीले वाचन गर्ने निम्ति उहाँले ओहो आयो भनेर खुसीले गडगड हुनु नै छ र आगामी अझै पनि पठाउनु हुने छ होइन र केवि सर एकदमै सर उहाँको गजल रहेको छ उहाँको गजललाई म यसरी अगाडि बनिहालेँ गोविन्द गौतम भनेर भन्नुहुन्छ दुर्दी बा चार पाँच थरदेखि पठाउनु भएको रहेछ उहाँको गजल यस्तो छ सानो सामु, गुहार माग्दा रुपियाँ पैसा एकल काटे जीवन कहिले जिउन सकिँदैन एकल काटे जीवन जिउन कहिले सकिँदैन आफू पर्ने खाल्टो पनि आफूले नै खन्छ मान्छे ढोकाभित्र छिर्नुहुन्न सानो जाति भन्छ मान्छे अघि बढ्नु बढ्न खोज्नेहरूको काँध काँधा बनि बाटो छेक्छ अघि बढ्न खोज्नेहरूको काँधा बनि बाटो छेक्छ कहिले काहीँ त सारे ठुलो स्वार्थी पनि बन्छ मान्छे धोका भित्र छिर्नु हुन सानो जाति भन्छ मान्छे काँधमा काँध मिलाउन जान्दैन यहाँ कोही पनि काठमा काँध मिलाउन जान्दैन यहाँ कहीँ पनि उक्त माथि पुग्दा पनि यता तलै रहन्छ मान्छे ढोकाभित्र छिर्नुहुन्न सानो जाति भन्छ मान्छे तेरो मेरो मात्रै भयो सबै ठोक अब यहाँ मेरो अब यहाँ आफ्नो भन्नु पर्यो भने बल्ल गरेर गरेर कन्छ मान्छे ढोकाभित्र हुन्न सानो जाति भन्छ मान्छे मिठो सामु गुहार माग्दा रुपियाँ पैसा गन्छ मान्छे भनेर भन्दै हुनुहुन्छ गोविन्द गौतमले साह्रै मिठो र भावुक पनि रहेछ केपी सर यो जो सानो जात ठुलो जात छुवाछुटको भावना केही मात्र पहिला बर्द थियो अहिले त त्यसको लोभ पनि हुँदै गइसकेको छ होइन केपी सर एकदमै पहिला जति व्यापक थियो अहिले त्यसलाई चाहिँ धेरै शिक्षित भइसकेका छन् मानिसहरू र समाजमा यस्ता भएका भेदभावहरूलाई हटाउनको लागि विभिन्न संस्थाहरूले पनि काम गरिरहेका छन् होइन सर हजुर हो सर एकदम मिठो गजल लेखेर पठनु रहेछ उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ र केपी सर अब हामी अन्त्य अन्त्यतिर उहाँले रातो बटी बालिराख्नु भएको छ प्राविधिक प्राविधिकदेखि उहाँहरूको पनि आज्ञालाई हामी पालन गर्नुपर्ने हुन्छ र समयको पनि ख्याल गर्नुपर्ने हुँदा हामी अब कार्यक्रमको अन्त्यतिर लम्किने पर्ने हुन्छ सर अब कार्यक्रमलाई अन्त्य गरिहालौँ हुन्छ सर आजको कार्यक्रम सिर्जनाका आवाज सुनेर जति पनि साथ दिने श्रोताहरू हुनुहुन्छ चाहे स्वदेशमा होस् चाहे विदेशमा होस् अनलाइनको माध्यमबाट विश्वको कुनै पनि कुनामा बसेर तपाईँहरूले सुनिराख्नु भएको छ र कुनै पनि बेला तपाईँले सुन्न सक्नुहुन्छ जति पनि सुन्नुभयो र सुन्ने इच्छा राख्नुभएको छ र आफ्ना प्रतिक्रिया सल्लाह सुझाव दिनुभएको छ उहाँहरूलाई हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ चा। र सल्लाह सुझावको अझै अपेक्षा पनि राख्छौँ र रा तपाईँहरूका लेख रचनाहरू पनि आउन् भन्ने कामना गर्छौँ साथसाथै तपाईँहरूले आफ्ना लेख रचनाहरू पठाउनको लागि फेरि पनि एकचोटि सक्नुहुनेछ कृष्ण अब सर्थकी मगर सर्च गरेर तपाईँहरूले इनबक्समा पनि पठाउन सक्नुहुन्छ भने के बी पौडेल सर्च गरेर फेसबुक इनबक्समा पनि तपाईँहरूले पठाउन सक्नुहुनेछ आफ्नो लेख रचनाहरू हजुर यो रह्यो तपाईँहरूका लेख रचना आउने इमेल नजर इमेल साथ करेंद प्राय नंदरा खड़का सोनोपुन संगालक के रामकृष्ण पौडिले मगर एकदा हुने अनुमति लिंद शुभरात्रि को कामना एक चाह नमस्ते माटो कसलाई प्यारो नक्त पति विग को पीड़ा नारी को कथा आमा। का पदचिन्न पछ्या राष्ट्र सेवक सुपुत्र को पर्खाई में तड़पी बाटो हेन बीवश ने कथा आमा समग्र आमा को कथा हो आमा आमा